हल्लामा विश्वास राखेको रहेछ भाग्यले निधारमा विनाश राखेको रहेछ कसैले हल्लामा विश्वास राखेको रहेछ आफ्नैले वियोगा कथाहरू दिएपछि आफ्नैले वियोगा कथाहरू दिए उसले आफ्नै नाम उपन्यास राखेको रहेछ उसले आफ्नै नाम उपन्यास राखेको रहेछ कसैले हल्लामा विश्वास राखेको रहेछ बिर्सनले वर्षौँ भए थियो बिर्सिएको पनि सम्झनाले उसैलाई नै खास राखेको रहेछ सम्झनाले उसैलाई नै खास राखेको रहेछ कसैले हल्लामा विश्वास राखेको रहेछ केही नहुनेहरूलाई पनि त भगवानले केही नहुनेहरूलाई पनि त भगवानले घर यही धरती र आकाश राखेको रहेछ घर यही धरती र आकाश राखेको रहेछ कसैले हल्लामा विश्वास राखेको रहेछ भाग्यले निधारमा विनाश राखेको रहेछ कार्यक्रम त्रिवेणीको आजको यो नितान्तै नौलो श्रृंखलामा हार्दिक हार्दिक स्वागत गर्न चाहन्छौ प्राविधिक तर्फका मित्र प्रेम लुइटेलको साथमा म कार्यक्रम प्रस्तुता धनराज वास्तविक विछोटको नमिठो वर्षाएपछि पुनः तपाईँको समिपीमा उपस्थित भइसकेका छौ कार्यक्रम त्रिवेणी नेपाल एफएम नेटवर्कको उत्पादन हो कार्यक्रम त्रिवेणी नेपाल एफएम नाइन्टी वान पोइन्ट एटमा उपत्यका र उपत्यका आसपासका जिल्लाहरूमा एकसाथ प्रसारण भइरहेको छ त्यसै गरी यस नेटवर्कसँग सामेल रहेका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न स्थानीय रेडियो स्टेशन भएको नौ बजेको राजधानी खबर पछि करिब करिब दस बजेसम्म तपाईँकै बीचमा गुन्जिने गर्दछ र तपाईँका बीचमा हामीले तपाईँका नै सिर्जनाहरू र विभिन्न प्रसंगमा आवाज बुलन्द गर्दै आइरहेका छौं र कणप्रिय सांगीतिक आवाजहरू बुलन्द गर्दै आइरहेका छौ अनलाइन सेवामा हुनुहुन्छ भने अनलाइनको पहुँचमा हुनुहुन्छ भने डब्लु डब्लु डब्लु डट एनएफएम डट कम डट एनपी लगन गरेर संसारको जुन सुकै कुनामा तपाईँले यति बेला हामीलाई एकसाथ सुनिरहनु भएको छ यति बेला हामीलाई एसएमएस गरिरहनु भएको छ म्यासेज पठाइरहनु भएको छ सन्देश पठाइरहनु भएको छ हातरणीय मित्रमनले दुबई कतारबाट मलेसियाबाट त्यसै कोरिया लगायत विभिन्न देशहरूबाट हामीलाई सम्झिरहनु भएको छ तपाईँलाई हामीले सुनिरहेको भनेर भन्नुभएको छ जहाँ जतिले सुन्दै हुनुहुन्छ आदरणीय मित्रमान हामी तपाईँलाई हार्दिक हार्दिक धन्यवाद दिन चाहन्छौँ र कार्यक्रमको दैडो गारे राम शरण श्रेष्ठको गजल वाचन गरेर नितान्तै सुन्दर आजको युवसायमा तपाईँका सुन्दर सिर्जनाहरू तपाईँका निकै दमदार सिर्जनाहरू हामी लिएर आएका छौँ सा। हाम्रो साथमा रहनुहोला सुरुवातमा एउटा साङ्गीतिक जना जोड़ना चाहिए हम आईकमा में हम साथ में रह पानी कासा भेटु मकास कासा मकास ही गरी झुक्यायो मलाई विधिले यस्तो अन्य गरी झुक्यायो मलाई हो एउटै मुठु दुई टुक्रा पारी झुट्यायो मन चर्कित गयो बिचको गयो सहु मक रे हो मकस पुर डुङ्गा प्रिसिबिना यो सिन्दर गनी के चलन सा प्रिय सिबीना यो सिन्दर गानी के चलन साधना ती के चल सक्ष मलिपिन जङ्गल फुल है फुल का कस रे फुल का कसरी यो साङ्गीतिक का अभिव्यञ्जनापछि कार्यक्रम त्रिवेणीमा तपाईँलाई हार्दिक हार्दिक स्वागत छ मित्रमन कार्यक्रम त्रिवेणी नेपाल एफएम नेटवर्कको उत्पादन हो यो कार्यक्रम देशका विभिन्न रेडियो स्टेशन मार्फत यो कार्यक्रम सुनिरहनु भएको छ र ढिला गरिदिन तपाईँका सुन्दर सृजनामा आवाज बुलन्द गर्न चाहन्छु कति देखेको छु मैले नानी बेच्नेहरू कति देखेको छु मैले नानी बेच्नेहरू आफ्नो देशको अर्कालाई पानी बेच्नेहरू आफ्नो देशको अर्कालाई पानी बेच्नेहरू कति देखेको छु मैले नानी बेच्नेहरू छाडा मात मदिराले प्रायःको अंगालुमा छाडा मात मदिराले छाडा मात मदिराले प्रायको अङ्गालुमा पैसामा आफ्नो जवानी बेच्नेहरू पैसामा आफ्नो जवानी बेच्नेहरू आफ्नो देशको अरकालाई पानी बेच्नेहरू कसैको बाध्यताले लुटिँदैछ यौवन कसैको बाध्यताले लुटिँदैछ यौवन कोही छन् यहाँ जानी जानी बेच्नेहरू कोही छन् यहाँ जानी जानी बेच्नेहरू आफ्नो देशको अर्कालाई पानी बेच्नेहरू आफूले देखेको सपना बेच्नेहरू आफूले देखेको सपना बेच्नेहरू कलम कहानी बेच्नेहरू जडीबुटी जंगल खानी बेच्नेहरू देशको साझा सम्पत्ति आफ्नै तपाईँको बीचमा प्रकाशजङ ठकुरीको गजल वाचन गरेर सुनाए उहाँ कालीकोटका गजल सर हुनुहुन्छ र काठमाण्डुमा अध्ययनको सिलसिलामा रहनु भएको छ र उहाँका गजलहरू अलि पृथक ढंगले कोरिएका हुन्छन् र उहाँको गजल हामीले वाचन गरेर सुनाइसकेका छौ र अर्को गजल वाचन गर्न चाहन्छु तिम्रो जित मेरो हार उस्तै उस्तै लाग्छ तिम्रो जीत मेरो हार उस्तै उस्तै लाग्छ जिन्दगी र कारागार उस्तै उस्तै लाग्छ तिम्रो जित मेरो हार उस्तै उस्तै लाग्छ बाहिर हेर्दा नदेखिने बिक्रीमा छ दुनिया बाहिर हेर्दा नदेखिनी बिक्रीमा छ दुनिया यो माया अनि त्यो बजार उस्तै उस्तै लाग्छ तिम्रो जीत मेरो हार उस्ते उस्ते लाग्छ जति बुझ्न खोजे पनि सकिएन एउटा कुरा जति बुझ्न खोजे पनि सकिएन एउटा कुरा आँसुसँगै तिम्रो प्यार उस्ते उस्ते, उस्ते लाग्छ जिन्दगी र कारागार उस्ते उस्ते, उस्ते लाग्छ रातमा हेर्ने जुन राम्रो जति टाडा भए पनि रातमा हेर्ने जुन राम्रो जति टाढा भए पनि तिमी र यो स्वार्थी संसार उस्तै उस्तै लाग्छ तिम्रो जित मेरो हार उस्तै उस्तै लाग्छ खुल्याम जवानी साँट्दै हिँड्छौ तिमी बाहिर खुम जवानी साँड्दै हिँड्छौ तिमी बाहिर जवानी र तिम्रो व्यापार उस्तै उस्तै लाग्छ जवानी र तिम्रो व्यापार उस्तै उस्तै लाग्छ तिम्रो जित मेरो हार उस्तै उस्तै लाग्छ जिन्दगी र कारागार उस्तै उस्तै नितान्तै सुन्दर गजल हामीले वाचन गरेर सुनायौं शिला कार्कीको गजल थियो काठमाडौँका गजल सर र हामी तपाईँका गजल वाचन गरिरहेका छौँ निकै सुन्दर गजलहरूमा हामीले आवाज बुलन्द गर्न पाइरहेका छौँ आन्द्रणीय मित्रमन तपाईँका सुन्दर गजलमा आवाज बुलन्द गरिरहँदा लाग्छ कता कता जो कि हामी विभिन्न बाधा व्यवधानहरूको बीचबाट हाम्रो नेपाली परिवेश नेपाली जीवनस्तरलाई अगाडि बढाइरहेका छौँ नेपाली यो परिवेशलाई अगाडि बढाउने क्रम जारी छ दुःख छ दुःखको भारिले हामीलाई निरन्तर थिचिरहेको छ पछिल्लो चरणमा संविधानको नाममा कहिले पूर्व बन्द कहिले पश्चिम बन्द कहिले नेपाल बन्द यो बन्दको क्रम पनि निरन्तर अगाडि बढिरहेको छ साँच्चै पनि हामी जटिल परिस्थितिबाट अगाडि बढिरहेका छौँ यो जटिल परिस्थिति कसका कारणले सृजना भयो यो जटिल परिस्थितिलाई साम्य पार्ने व्यक्ति हो संस्था को हो अर्थात् राज्यको हो राज्यको भूमिका के कति रहन्छ हामी नागरिकको भूमिका के कति रहन्छ सञ्चार माध्यममा बोल्ने मान्छेको भूमिका के कति रहन्छ भन्ने अहम कुरा आउँछ त्यसैले हामी केही कुरा उठाउन चाहन्छौँ र उठाउँछौँ कुनै पनि धर्म कुनै पनि एउटा थर कुनै पनि एउटा जात कुनै पनि एउटा पेसा लिङ्गका आधारमा झगडा गर्नु उपयुक्त र उचित काम होइन त्यसैले गर्ने कामलाई बढी समय दिनुपर्छ नगर्ने कामलाई समय दिनु हुँदैन हामीले यसको उल्टो गरिरहेका छौँ गर्ने कामलाई समय कम दिइरहेका छौँ र नगर्ने कामलाई धेरै समय खर्चिरहेका छौँ यो हाम्रो गल्ती हो यो गल्तीले अर्थात् आजको यो सानो गल्तीले पछिका सन्ततिहरूलाई भावी पिँढीलाई कस्तो असर पर्छ कि कस्ता असरले उनीहरूलाई गाँच्छ भन्ने कुरा आज हामीले थाहा पाउनुपर्छ आज हामीले त्यो हेक्का राख्नुपर्छ दूरदृष्टिले काम गर्न सक्यौँ भने मात्रै हाम्रो अस्मिता र अस्तित्वको रक्षा हुन सक्छ त्यसैले हामी आग्रह गर्न चाहन्छौँ हामी संविधानको नाममा अर्थात् सङ्घीयताको नाममा कुनै पनि आन्दोलन नगरौँ र मिलेर गाडी जाम मिलेर अगाडि बढौँ संविधान दिऊँ नेपाली जनताको हातमा संविधान आउस भन्ने सबैले चाहेका छन् सबैले सबैको एउटा मर्म भनेको सबैको एउटा भावना भनेको त्यो संविधानमा समावेश हुनुपर्छ भन्ने नै हो त्यसैले हामी आग्रह गर्न चाहन्छौ संगीताका नाममा जति पनि एउटा विवाद भइरहेका छन् धर्म संस्कृतिको नाममा जति पनि विवाद छ यो विवादलाई ठूलो होइन सानो पारौँ सानो बनाऊँ र मिलन नै अन्तिम जीवनको राम्रो पक्ष हो त्यसैले हामी मिलनलाई त्यसैले हामीले मेलमिलापलाई अङ्गीकार गरौं हाम्रो यो आग्रह हो तपाईँ हामी जो जतिले यो कार्यक्रम सुनिरहेका छौँ र सुनिरहेका व्यक्तिहरूले वरिपरिका राजनीति गर्ने दलका मान्छेहरूलाई पनि भनौँ संघीयताको नाममा जुन खिचातानी भइरहेको छ जुन झगडा भइरहेको छ मध्यपश्चिम सुदूरपश्चिम जता पनि आन्दोलनै आन्दोलन भइरहेका छन् त्यसैले हामी आग्रह गर्न चाहन्छौ चा। पाँच विकास जो क्षेत्र छ तराई पहाड हिमाल जो मिलेको छ यसैलाई नै राज्य बनाउनुपर्छ यसैलाई नै सङ्घीय प्रान्त बनाउनुपर्छ भन्ने आवाज बुलन्दका साथ उठिरहेको छ यसैलाई पनि विचार पुर्याउँदा कस्तो हुन्छ हाम्रो पनि सुझाव छ आन्तरणीय मित्र तपाईँका गजलवासन गरिरहँदा र वर्तमान परिस्थितिको बिचमा हामी बाँचिरहँदा र वर्तमान परिस्थितिका कुराकानी गरिरहँदा यति भहकिन पुगी म क्षमा चाहन्छु केही तलमाथि र केही अपाच्य शब्द बोलेँ भने म देखि हृदयदेखि साना साना सपना बुनेकी छु मैले साना साना सपना बुनेकी छु मैले उनको रहर थोरै खुसी उनीकी छु मैले उनको रहर थोरै उनीकी छु मैले मनसँगै रमाउँछु एकान्तमा बसेर मन मनसँगै रमाउँछु एकान्तमा बसेर आँसु बगैँ टोलाउन फुलेकी छु मैले साना साना सपना आखिर जीवन दुई दिनको रोएर पाउनु के आखिर जीवन दुई दिनको रोएर पाउनु के थोरै हाँसो खुसी सँगै फुलेकी छु मैले थोरै हाँसो खुसी सँगै फुलेकी छु मैले साना साना सपना बुनेकी छु मैले मनको रहर थोरै खुसी उनेकी छु आदरणीय मित्रमन तपाईँको बीचमा एस एसवाई राईको गजल हामीले वाचन गरेर सुनायौं र अर्को गजल वाचन गरेर सुनाउँछु प्यारको खेती उसले छातीमा गरेछ छा। प्यारको खेती उसले छातीमा गरेछ र त दिलको ओखती छा रातिमा गरेछ र दिलको ओखती रातीमा गरेछ प्यारको खेती उसले छातीमा गरेछ शहीद भएको छोराको तस्बिर हेर्दै सहित भएको छोराको तस्बिर हेर्दै हजुरबाली भरोसा नातिमा गरेछ प्यारको खेती उसले छातीमा गरेछ सपना सजाय लाहोर पसेको उसले सपना सजाय लाहोर पसेको उसले सपनाको सपनाको क्रिया गरेछ सपनाको क्रिया खाडीमा गरेछ प्यारको खेती उसले छातीमा गरेछ छातीभरि उसको देश दुखी रहँदा छातीभरि उसको देश दुखी रहँदा परीक्षण त आफ्नै नाडीमा गरेछ सपनाको क्रिया खाडीमा गरेछिजो आज किरणको तकतीरले सफर गाडीमा गरेछ प्यारको खेती उसले छातीमा गरेछ र त रातीमा गरेछ प्रकाश किरणको गजल हामीले वाचन गरेर सुनायौं वहाँ जाजरकोटका गजल श्रष्टा हुनुहुन्छ आन्द्रड मित्रमा क्रमलाई एकैछिनलाई एक रोक्छु र तपाईँको बीचमा एउटा साङ्गीतिक अभिव्यञ्जना सँगसँगै छोटो व्यापारिक विश्राममा जान चाहन्छौ हामी सांगीतिक अभिव्यञ्जना सुनेर मनोरञ्जन र व्यापारिक विश्राम सुनेर केही जानकारी ल लिँदै गर्नुहोला हामी एकैछिन पछाडि तपाईँको सामित्यमा आउनेछौँ हाम्रो साथमा रहनुहोला निष्ठुरीले छेर पारेर हो माया मारेर पारेर ताल हाली, जिंदगी धर धरी वैहाली एक पारेरा हो माया मारेरा एक पारेरा पसीना तलखली छाती भिंद्र आगो पालो पसीना तलखली अजेपनी देख जल जाली दे सारे नई तीरताली लाई फाली अर कहीलाई अङ्गाली एक्लो पारेर हो माया मरेर एलो पारेरा या अपनी बुद्धि बिगरी मैले धोखा खाया बैमानी को बैमानी को छलमा पर पहले पाया काली पारे छिलके लाई फसाई फाली हसाई एक्लो पड़े हो मया मार एक्लो पारेरा हो माया मारे, मारे निष्ठरी छाड़े कई हाली हे हे अर्क हाली एक्लो पारेर हो माया मेरो पारेर हो माया मेर निर्मोले हि ताली जिन्दगी माथर धरी एक्लो पारेर माया मेर पारे रा